हिजो चतुर्थ स्कम्मका कथा प्रसङ्गहरूको चर्चा गर्यौँ जसमा ध्रुवजी जस्ता महान् भक्त शिरोमणिको आविर्भाव भयो जसमा पछि गएर पृथ्वी महाराज अर्ची महारानी प्रकट हुनुहुन्छ त्यसैसम्म अगाडि गएर प्राचीन बर्ना नाम गरेका महान् प्रतापी राजर्षि महान् सत्सङ्ग सेवी राजर्षि हुनुभयो जसका दसजना प्रचेता नाम गरेका छोराले बहुत लामो समन समुद्रमा तप गरे नरनारायण भगवानको दर्शन पाए एकादश रुद्रको दर्शन जसले गर्ने सौभाग्य पाए र प्रवृत्ति मार्गमै रहेर रह। जसले निवृत्तिको फल प्राप्त गरे चतुर्थ स्कको अन्तिम भागमा भगवान्को अमृतमय सन्देश छ प्राचीन वर्जाका दसजना प्रचेता पुत्रहरूलाई गृहेशवाताम चापी पुम कुशल कर्मनाम मत वार्ता यातै आमानाम नबन्धाय गृहमता भगवानले भन्नुभएको भक्तजनहरू यस्तो नसोच्नु कि हामी त के गर्नु गृहस्थ आश्रममा बाध्ययौं हामीबाट के धर्म हुन्थ्यो र धर्म त तिनले गर्छन् त जसले घर परिवार छोडेर जाने अवसर पाउँछन् गेहरु वस्त्र धारण गर्छन् मुण्डन गर्छन् सब त्यागी वार सन्यासी वार निस्किन्छन् धर्म त तिनले पो गर्छन् त हामी त बन्धनमा छौँ यस्तो नठान्नु कहिल्यै गृहस्वीताम चाँपी गृहस्थ आश्रमै प्रवेश गरेर पनि पुसाम कर्म नाम सावधानीसँग कर्म गर्न सक्छन् जसले मतलब आफ्ना आश्रयमा रहेका सबैलाई स्नेह दिनु वात्सल्य दिनु आश्रय दिनु संरक्षण गर्नु भरण पोषण गर्नु तर आसक्ति जम्न नदिनु सब स्ने आसक्ति में न बाधि अनासक्त हृदय भावनाशलता मतवार्ता या जसका क्षण क्षण पल पल मेरो चिंतन में मेरे ध्यान में मेरे अनुशीलन में बीचन हो तस्ता को कुनै घर परिवारको मजाल छैन कि उसलाई बाँधोस् त्यस्ता भक्तलाई बन्धन बिचमै मुक्तिको आनन्द लिइरहेको हुन्छ त्यस्तो भक्त जसले धन आफ्नो बडत्तन देखाउने हिसाबका लागि चाहियो होइन धन चाहियो परमार्थको लागि मसँग कोइदिना केही भएछ भने मेरा कोषमा मेरो भण्डारमा केही जमा भएछ भने म त्यसबाट मेरो जीवनदाता प्रभुको सेवा अवश्य गर्छु प्रभुको ऋण चुकाउँछु म जसले सहे सहे जीवन प्रभुकै सेवामा बिताए पनि चुकाउन नसकेने त्यत्रो महान ऋण लगाउनु भएको छ मनुष्य जीवन बक्सिएर किनकि हामी त भ्यागुतार गणला भएर पनि आउँथ्यौँ होला संसार तर प्रभुले मानव बनेर आउने मुक्तिको द्वार बक्स्यो यस ऋणलाई कहिले चुकाउन सक्छौँ हामी सय जन्म बितायौँ प्रभकै सेवामा भने पनि सम्भव छैन <coughs> त्यस्तो ऋण त्यस ऋणबाट ऊण हुनको लागि मसँग भएका सम्पूर्ण वस्तु साधनहरू सब सा प्रभुका हुन् भन्ने सम्झेर म ती अप अर्पण गर्छु प्रभुलाई मेरो जीवन पनि अर्पित मसँग जे छ त्यसको पनि अवश्य प्रभुको सेवामा अर्पण गर्छु म भनेर यस्तो सद्बुद्धि राख्या हुन्छन् तिनका लागि नबन्धाय गृहमाता घरले परिवारले कहिल्य बाध्न सक्दैन अघि भजनमा गयौं नि हामीले मुक्त होनु बद्ध होनु आफ्नै हातमा छ रहर मात्रै राखिदिए पुग्छ भक्त बने प्रभु कृपा सधैं साथमा छ प्रभुको भक्त भएर बाँच्न सक्नुपर्छ प्रभुको भक्त भएर उहाँको चरण कमलको उपासक बनेर मसंग जे छभुक हो मत प्रभु को मूला भाई सक प्र न मे किंचित अहम त्वीय नुमा सप्थ हजुर को हो भगवान खाली वस्तु हजूर का मययम हजुर को अहम तदी हो न तो माक यस्तो भाव राखेर जिउन सकियो भने नबन्धाय गृह म द घरले परिवारले कहिल्यै बाँध्न सक् यस्तो अमृतमय सन्देश चतुर्थ स्क अन्तिम अंशमा आउँछ श्रीमद्गवतभित्र पाँचवटा पञ्चाध्याय छन् केवल राज पञ्चाध्याय मात्रै पञ्चाध्याय होइन भागवतभित्रको पहिला कर्म पञ्चाध्याय सप्तम स्कन्दको एघारदेखि पन्ध्रौं अध्यायसम्ममा आउँछन् त्यसपछि भक्ति पञ्चाध्याय तृतीय सन्दको पच्चिसौं अध्यायदेखि उन्तिसौँ अध्यायसम्म आउँछ त्यसपछि ज्ञान पञ्चाध्याय पञ्चम सन्दको नौदेखि नौ, नौ तेह्रौंसम्म अध्यायसम्म आउँछ अनि अर्को पञ्चाध्याय छ अध्यात्म पञ्चाध्याय तो चाहिँ चतुर्थ स्क पच्चिसौं अध्यायदेखि उन्तिसौँ अध्यायसम्म आउँछ त्यसलाई पुरजनोपाख्यान भन्छन् र रास पञ्चाध्याय त प्रसिद्धै छ दशम स्कन्दको उन्तिसौँ अध्यायदेखि तेत्तिसौँ अध्याय छ पाँचवटा पञ्चाध्याय छन् भागवतभित्र जसमा कर्मको भक्तिको ज्ञानको अध्यात्मको र साथ भगवत समर्पित पराभक्तिको प्रतिपादन गरिएको छ अब आज हामीले पञ्चम स्कन्द छैटौँ स्कन्द र सप्तम स्कन्दसम्मको यात्रा गर्नु छ पञ्चम स्कन्दको प्रारम्भमा महाराज परीक्षितजी सुखदेव स्वामीका सामु अवनत भएर जिज्ञासा प्रस्तुत गर्नुहुन्छ गुरुदेव हजुरले स्वयम्भू मन महाराजका एकजना पुत्रको वर्णन गरेर सुनाउनु सुनाउनुभयो कान्छा चैँको उहाँका जेठा छोरा महाराज को बारेमा म अब केही सुन्न चाहन्छु आज्ञा होस् भनेर यसरी जिज्ञासा राखेपछि परमहंस कुल चुडामणी सुखदेव स्वामी भन्नुहुन्छ महाराज परीक्षितजी हजुरले जे सोध्नु छ म सबै समाधान गर्छु ती जिज्ञासाहरूको महाराज परीक्षितजी सोध्नुहुन्छ प्रियव्रत महाराज एकदम आत्माराम हुनुहुन्थ्यो अरे भौतिक वस्तुहरूको अनुरागले उहाँलाई कहिल्यै छोएन अरे आशक्त महात्मा प्रवेश गरेर पनि महान ब्रह्मण दारागार सुता प्रपञ्चमा पर्नु परे पनि महाराज प्रियव्रतले अन्तमा भगवान् अच्युतको भक्तिद्वारा आफूलाई मुक्त पार्न सक्नुभयो त्यो कसरी सम्भव हो कृपा गरेर आज्ञा भनेर यस प्रकारले महाराज परीक्षितजीले जिज्ञासा गर्ने बित्तिकै परमहंश शिरोमणि सुखदेव स्वामी भन्नुहुन्छ महाराज परीक्षितजी हजुरले जस्तो सोध्नुभयो बिल्कुल ठिक हो त्यो महाराज प्रियव्रत अत्यन्त आत्माराम हुनुहुन्थ्यो उहाँलाई भौतिक वस्तुसितको कुनै लगाव थिएन अनासक्त मनले भगवान्को भक्तिमा निमग्न रहेर रहे उहाँले जीवन बिताउनु भएको थियो बाल्यावस्थादेखि नै उहाँ निवृत्ति पथिक हुनुहुन्थ्यो प्रपञ्चमा पर्ने पटक्कै मन भएन उहाँको सब कुरा छोडछाड गरेर उहाँ पर्वतको फेदीमा तपस्या गर्न पुग्नु तर त्यस प्रवृत्ति मार्गको विकासको समय थियो ब्रह्माजीलाई सृष्टि विस्तार खोब झाँगियोस् भन्ने इच्छा थियो यो सबैले छोडछाड गरेर एकांत सेवन गर्न लागेको मन पर्दैन थियो ब्रह्माजीलाई र प्रियव्रतलाई प्रवृत्तिर मोड्नु पर्यो अब भनेर उहाँ जानुभयो गन्धमा फेदीमा ब्रह्मा ब्रह्माजी हंसन भनेर उहाँको साथमा ब्रह्माजीका मानस पुत्र देवर्षि नारदजी पनि जानुभयो हरिगुण गाउँदै भिडा बजाउँदै गोविन्द मेरो है गोपाल मेरो है गोविन्द मेरो है गोपाल मेरो है श्री बाँके बिहारी नन्दलाल मेरो है। बाके बिहारी नंद लाल मेरो है गोबिंद मेरोपाल मेरो है श्री कृष्ण मुरारी नंद लाल मेरो है कृष्ण मुदारी सचिदानंद भगवान को पतित पावन भगवान नाम को जय जय श्री राधे इसी कीर्तन करते देवर्षी नारद जी पी पुग्न हो ब्रह्माजीले गएर सम्झाउनु भयो महाराज प्रियव्रतलाई प्रियव्रत महाराजका पिताश्री स्वयं स्वयम्भू मेत ब्रह्माजीले भन्नुभयो बाबु तिमीले चिन, चिन्ता गर्नु पर्दैन म भव बन्धनमा पर्छु कि गृहस्थ आश्रम स्वीकार गरेर भनेर किनभने भयम प्रमे सपि तस आस्ते जसका साथ जंगल को एकांत निर्जन शांत स्थान में पुगे अंत कतई रहे सदै भरी ती छा दुश्मन ने लखेटेक आसक्त मनस्थिति रहन् बाबु तिमी तन सठ सिन्द्रिय स्यामश्रम कि नु करो जितेन्द्रिय छ संयमी छ सुशील छ त्यस्ताको लागि गृह आश्रमले कुनै पनि नराम्रो गर्दैन शरणा गतिको पथमा लागे जीवन अब त सुधार सम्यम तीर्थनुहाई अब अंतर निर्मल पारो संसार भरिका हजारो अनगिनती तीर्थ स्नान कर तर तिमी पवित्र हुँदैनौ तबसम्म जबसम्म संयम तीर्थमा स्नान गर्दैनौ संयम तीर्थमा स्नान गरेर प्रभु भन्छ प्रभु भक्ति तिम्रो लागि रक्षाको किल्ला भन्छ जितेन्द्रियस आत्मरते बोधस बाबु जो संयम इच्छा संयम तीर्थमा स्नान गर्छ रोज रोज अमर्यादित हुँदैन भोगी बन्दैन त्यस्ताको लागि गृहस्थ आश्रमले के निहार गर्छ त्यसो हुनाले तिमीले चिन्ता नगर बन्धनमा पर्छ भने तिमी गृहस्थ आश्रमलाई नै मुक्तिद्वार बनाएर धन्य धन्य भनेर मेरो धाममा आउन सक्छु बडो सुन्दर भगवत धाममा जान सक्छु बडु सुन्दर प्रेरणा दिनुभयो ब्रह्माजीले त्यसै गरी महाराज स्वायम्भू मनुले पनि सम्झाउनुभयो देवर्षी नारदजीले पनि भगवत भक्तिको प्रेरणा प्रदान गर्नुभयो त्यसपछि महाराज प्रियव्रतलाई चित्त बुझो यदि ते त्यसो हो भने कुनै बाधा बेग्न परेर म बन्धनग्रस्त बन्दिनँ भने म स्वीकार गर्छु भन्नुभयो गृहस्थ आश्रम स्वीकार गर्नुभयो उहाँले प्रियव्रत महाराजले दाम्पत्य जीवन स्वीकार गर्नुभयो